लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच समयका लाइनमा डब्लु डब्लु रेडियोभरि केही साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ स्वाग म सुजिता हुनुभर दुई दिनदेखि लगातार वर्षा जाजरकोटमा घर भत्किला दुईको मृत्यु कोर्सीमा पानीको वहाव बढ्न सक्ने खतराको सङ्केत नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज बस्दै बैठकमा नवौ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज विधान संशोधनको प्रस्तावका विषयमा छलफल हुने पश्चिमा देशहरूको प्रतिबन्धका कारण हतियार बिक्रीमा रास नआउने रुसको दावी अदालतको आदेश बिना आफूले पदबाट राजीनामा नगर्ने राखी प्रधानमन्त्री मलिकीको छोड र आजबाट मलेसिया अन्डर सिक्सटिन प्रिमियरले क्रिकेट प्रतियोगिता सुरु हुँदै नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने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 अब समाचार विस्तारमा दुई दिनदेखि लगातार वर्षा भएपछि मुलुकका विभिन्न क्षेत्र प्रभावित भएका छन् भने बाढी पहिरोका कारण जाजरकोटमा दुईजनाको मृत्यु भएको छ जाजरकोटको शङ्खलामा पहिरो जाँदा जयलाल बोहराको घर गैराती बगाएको हो घर बगाउँदा बोहराकी श्रीमती नौमिति र छोरा नवराजको मृत्यु भएको छ जना घाइते भएका छन् घटनास्थलमा स्थानीयले उद्धार कार्य जारी राखेका छन् उता लगातारको वर्षाको कारण महोत्तरी र धनुषाको सिमानामा रहेको रातो खोलाको पुल भाँसिएपछि गैरातीबाट पूर्व पश्चिम राजमार्ग अवृद्ध भएको छ पक्की पुल भाँसिएपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लालगढमा र महोत्तरीको बर्दिवासमा चाहिँ यौँ सुपारी रोकिएका छन् वैकल्पिक बाटोका लागि सडक डिभिजनका प्राविधिक र कर्म सारी घटनास्थलमा खटाइएका छन् कोशीको बहाव यस वर्षकै उच्च भएको छ बिहान सात बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रति सेकेन्ड दुई लाख एकाउन्न हजार दुई सय पैँतिस क्युसेक पुगेको छ भन्दा अघि सप्तकोशीमा पानीको बहाव दुई लाख पुगेको थियो पानीको बहाव बढेपछि छप्पन्न मध्ये सैतिसवटा धोका खोलिएका छन् सप्तकोशीमा पानीको बहाव एक लाख पचास हजार नागेपछि खतराको सङ्केत मानिएको छ त्यसै साउन सत्र गति सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले अवरुद्ध सुनकोशीको वहावलाई सुचारू गर्न नेपाली सेनाले आफ्नो प्रयास जारी राखेको छ दैनिक पाँच विस्फोट गराएको भए पनि वहाव सुचारू हुन सकेको छैन विस्तारै पानीको बहाव कम गर्ने प्रयास गरेको भए पनि हिजोदेखि परेको लगातारको वर्षाले कठिनाई भएको बताइएको छ स्काभेटर लगाएर नदी खोल्ने भनिए पनि खराब मौसम र नदीको बहाव बढेकाले स्काभेटरले काम गर्न सकेको छैन मौसम सफा भदी को बहाव कम भाद देखी काम गरीनी नेपाली करी सेना जनाक तर आज अपनी बिहान देखि वर्षा जारी छर्ग वृद्ध भाई सेना ने नया त्याग खोलने काम शुरू कर मार्ग को रूप में प्रयोग टिकनपुर दुस्कुन चौथली विषकर होम साइडसम को बाटो कच्ची सागुर रामीण बाटो भैया निर्वाध रूप में यातायात चल न सके प्रसमर्ग अवरूद्व हुसो का पंद्रह गाविस यातायात को सेवा बाट वंचित भी गावस में संचार बिजुली समेत छैनन् यसैबीच अहिलेसम्म चार सय जनालाई राहत वितरण गरिएको जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ तिन दिन लगातार मुसलधारी वर्षाले बाढी पहिरोको जोखिम बढाउन सक्ने भन्दै विज्ञहरूले सचेत र सतर्क रहन सुझाव दिएका छन् महाशाखाले पानी पार्ने वायुमण्डली प्रणाली नेपालतर्फ नजुकिँदै गएकाले बुधबार रातिदेखि शनिबार साँझसम्म अत्यधिक वर्षा हुने जानकारी दिएको छ वर्षाले बाढी पहिरोको जोखिम बन्ने हुँदा यसबारे सतर्क रहन गृह मन्त्रालयले औपचारिक जानकारी गराइसकेको छ सरकारले नेपालमा इबोला भित्र नदिन संक्रमण फैलिएका देशबाट आउने पर्यटक एवं स्वदेश फर्किनेलाई कम्तीमा तीन साता निगरानीमा राख्ने कामसँगै आसोबाट अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राख्दैछ विश्व स्वास्थ्य संगठनले विश्वव्यापी इभोला महामारी घोषणा गरेको छ दिनपछि नेपालले पनि यस्तो निर्णय लिएको हो नेपालमा इबोला भाइरस नदेखिए पनि थुप्रै नेपाली देशमा रहेको र भारतसँग खुल्ला सिमाना रहेका कारण पनि रोग भित्रन सक्ने उच्च जोखिम रहेको निष्कर्ष सहित सरकारले बहुनिकायको समन्वयमा विभिन्न रणनीति तय गरेको हो इभोला भाइरस देखिएका मुलुकबाट स्वदेश फिर्ता हुने नेपालीलाई विमानस्थलमा स्वास्थ्य परीक्षण गरिने भएको छ प्रधानमन्त्रीको स्वास्थ्यका कारण केही काम हुन नसकेको भनी टिप्पणी भइरहेका बेला प्रधानमन्त्रीमा कंग्रेस सभापति सुशील कुर्लाले आफ्नो भेटवार्तालाई तीव्रता दिनुभएको छ केही दिनदेखि उहाँले लगातार पार्टीका सांसद तथा अन्य दलका नेताहरूसँग भेटवार्ता जारी राख्नु भएको छ विभिन्न क्षेत्रका सांसदहरूसँग उहाँले सामूहिक रूपमा छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो प्रधानमन्त्री एवं कङ्ग्रेस सभापति कोइरलाले पनि आँसो बिहान पार्टीका प्रभावशाली नेताहरूसँग पार्टीको गतिविधि र सरकारको काम कारवाहीका बारेमा छलफल जारी राख्नु भएको छ प्रधानमन्त्री कोइरलाले छब्बे सभासदको मनोनित संसदीय समितिका सभापति राजदूत संविधान निर्माणका विषयमा सांसदहरूको धारणा सुन्नुभएको थियो यसैबीच आज बेलुका चार बजे मन्त्री परिषद स्ने भएको छ आजको बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा राजदूत नियुक्ति लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ व्यवस्थापिका संसदमा विनियोजन विधेयक माथिको छलफल जारी रहेको छ आज पनि मन्त्रालय गत शीर्षकका विषयमा छलफल हुनेछ हिजो विनियोजन विधेयक दुई हजार अन्तर्गत कानून न्याय संविधान स्वाद संसदीय मामिला मन्त्रालय र शान्ति तथा पुननिर्माण मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको र आज बाँकी मन्त्रालयमा छलफल हुनेछ कुन मन्त्रालयका विषयमा छलफल गर्ने भन्ने टुङ्गो सांसद संसद बैठक अघिको कार्य व्यवस्था समितिको बैठकले लगाउनेछ आज शून्य समय विशेष समय समय नदिएर बजेटमा छलफल केन्द्रित गर्ने तयारी छ नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज बस्नेछ आजदेखि बैठकमा नवमहाधिवेशनबाट पारित राजनीतिक दस्तावेज संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्तावका विषयमा छलफल हुनेछ हिजो बैठक स्थगित गरी ती प्रस्ताव केन्द्रीय सदस्यलाई वितरण गरिएको थियो सदस्यले अध्ययन गरेपछि आज त्यस विषयमा छलफल हुने एमाले सनाएको छ एमाले केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठका अनुसार आज बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिन केन्द्रीय सदस्यबाट एक पार्टी कार्य बल्खुमा बस्नेछ हिजो पदाधिकारी बैठक बसेर पार्टीको संगठनात्मक संरचना विधान लगायतका विषयमा छलफल भएको थियो यसै संघीय समाजवादीका वरिष्ठ उपाध्यक्ष विजय सुब्बा सहितका केही नेताहरू आज एमाले फर्किने भएका छन् बासिस्तान विनाश र चोरी शिकारका कारण नेपालका छत्तिस प्रजातिका चरा सङ्कटमा परेका छन् संरक्षणको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था आइयुसीएनका अनुसार नेपालमा पछिल्लो पटक लोभी पापी गरौँ सङ्कटमा परेको छ संसारभर पैतिस हजारको हरारीमा रहेको लोभीपापी गरौँ नेपालमा भने एक हजारको हरारीमा रहेको सराबी डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो त्यस्तै नेपालमा फुर्सो टाउकी हलेसो करुगा गोलाफी टाउके सुगारा, र कागभला सुँग पनि खतरातर्फ उन्मुख भएका छन् हाडफोड गिद्ध र हिमाली गिद्ध पनि सङ्कटको नजिक पुगेका छन् चराविद बरालका अनुसार ठुला प्रजातिका चरा विस्तारै सङ्कटमा पर्दै गएका छन् मान्छेको जनसङ्ख्या बढ्दै जाँदा चराको वासस्थान घट्दो चोरी शिकार आहारामा विस्तारीको प्रयोग र चरा संरक्षणमा सरकारी योजना प्रभावकारी नहुँदा नेपालका चरा सङ्कटमा पर्न शन थालेका हुन् अब पालो अर्पणको अर्पण सनावासमा हाम्रो प्रश्न छ रत्नगर नगरपालिकाले पछिल्लो पटक सड़क विस्तार र सार्वजनिक जग्गा सीमाङ्कन गरी सार्वजनिक गर्ने अभियान चालेको प्रति तपाईँको विचार के छ यी सकारात्मक कदम वि कर्तव्य हो सी कार्यान्वयनमा चुनौती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 पालो ट्राफिक खबरको यति बेला नानगढ टोणावेरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन मग्लिन औ बिसी काठमाडौँ सडक खण्ड मुग्लिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासेबो टोल सडक खण्ड पनि खुल्ला छ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 अब अंतराष्ट्रीय समारा पश्चिमी राष्ट्रीय रूस में लगा प्रतिबंध ने हथियार बिक्री करने असर नशिया सरकार को स्वामित्व में रहकर हथियार निर्यातक कम्पनीले पश्चिमा मुलुकले लगाएको प्रतिबन्धका कारण हतियार बिक्रीमा कमी नआएको दावी गरेको छ प्रतिबन्धले रुसलाई अरबौं अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न प्रभाव पर्ने आकलन गर्ने दावी गरिरहेका बेला रुसोबरो नेक्सफोर्टका प्रवक्ताले प्रतिबन्धले आफ्नो बजारमा परिवर्तन नगरेको बताएका हुन् कम्पनीका उपनिर्देशक इगोर सेवास्तियानोभले जमीनमा प्रयोग कुनै हतियारको निर्यात कुल निर्यातको दशदेखि बाह्र प्रतिशत हुने गरेको र त्यो अझै बन्न सक्ने बताएका छन् इराकका कार्यवाहक प्रधानमन्त्री नोरी अल् मलेकीले आफूलाई पदबाट हटाउन अदालतले आदेश दिनुपर्ने बताएका छन् उनले अदालतको आदेश बिना पदबाट नहट्ने पनि प्रष्ट पारेका छन् इराकी राष्ट्रपतिले मलेकीका प्रतिद्वन्द्वीलाई सरकार गठन गर्न आदेश दिने निर्णय गरेपछि उनको भनाइ सार्वजनिक भएको हो प्रधानमन्त्री मलेकीले टेलिभिजनमा साप्ताहिक सम्बोधनमा सरकार निरन्तर रहने आफूले पुष्टि गर्ने र सङ्घीय अदालतको निर्णय नभइकन सरकार प्रतिस्थापित नहुने गरेका छन् दुई पदावधि प्रधानमन्त्री भएका मल्लिकले राष्ट्रपति फुआ मासुमले दावा पार्टीका सदस्य हैदर अल आबादीलाई सरकार गठन गर्न अनुमति दिएर संविधान उल्लङ्घन गरेको आरोप पनि लगाएका छन् सन् दुई हजार प्रधानमन्त्री मल्लिकले आफूले त्यस्तो कार्यकाल नखोज्ने बताएका थिए खेल समाचार मलेसियामा आजबाट एसएससी अन्डर सिक्सटिन प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु हुँदैछ आज नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ राउन्ड रोबिन लेग अन्तर्गत सञ्चालन हुने प्रतियोगिता काण्ड खेलमा आज घरेलु टोली मलेसियाले बहराइन र ओमनले सिङ्गापुरसँग प्रतिस्पर्धा गर्नेछ सुमित महर्षनको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानमा आसिफ शेख रहेका छन् उपकप्तान आसिफ बाइकहरू सबै नेपाली अरु सबै नया खेलाडीले अन्डर सिक्सटिनमा प्रतिस्पर्धा गर्न लागेका छन् आसिफले यसअघि अन्डर सिक्सटिन एलिएट कप क्रिकेट खेलेका थिए एसिसीले उमेर समूहका विषयमा विवाद बढेपछि यसपटकदेखि अन्डर सिक्सटिन प्रिमियर लिग क्रिकेटको आयोजना शुरू गरेको थियो यसअघि दुई पटक भएका उमेर समूहमा नेपाल फाइनलसम्म दस बजेको अर्पण समाचारको अन्तिमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मुलुकभर दुई दिनदेखि लगातार वर्षा झाजरकोटमा घर भत्किँदा दुईको मृत्यु कोशीमा पानीको बहाव बढे पछि खतराको संकेत नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज बस्दै बैठकमा नव महाधिवेशनबाट पारित राजनैतिक दस्तावेज विधान संशोधनको प्रस्तावका विषयमा छलफल हुने पश्चिमा देशहरूको प्रतिबन्धका कारण हतियार बिक्रीमा राजमा रुसको दावी अदालतको आदेश बिना आफूले पदबाट राज्यमा नगनी राखे प्रधानमन्त्री मल्लिकीको स्वर र आश बा मलेिया मंडर सी प्रीमियर लीग क्रिकेट के प्रतियोगिता शुरू होंडसंग प्रतिस्पर्धा करने अवस्थ बिहान दस बजी को शिखर हार्डवेयर लत्नगरे बकुलहर पुरानो कर्मचार्य पेट्रोटमसंगे फोन नंबर शून्य छप्पन्न पांच त्रिसठी नब्बे रंग रोगंग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग साम दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही आधिकारिक बिक्रेता जानकारी कराइं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 एकै साथ रङ्गीन छपाई गर्ने एक मात्रा मेसिन द्वारा छापा चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी राम्रो तिजा ल्याउने